नमस्कार अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण सार्थप्रो पाँच समय ग्रहसँगै इन्टरनेट लाइनमा डब्ल्यू डट रेडियो अर्पण डट कम डट एनपीबाट संसारभरिक साथ सुनिरहनु भएको विहान दश बजेको अर्पण समाचारमा तपाईलाई स्वागत छ म सुजिता हुमाल शिखर सम्मेलन आगामी मंगिर दश एघार गते काठमाण्डमा हुने सोबी सदस्यीय राष्ट्रको परामर्शमा सम्मेलनको मिति निर्धारण गरिएको परराष्ट्र मन्त्रालयको भनाई ए माओवादी लगायत विपक्षी दलद्वारा विनियोजन विधेयकमाथि छलफल हुन नदिने मन्त्री परिषदको बैठक आज बस्दै पाकिस्तानको पश्चिमी भागमा अमेरिकी तालपिन विमानको आक्रमणमा सात व्यक्तिको मृत्यु सेनाद्वारा तालिबान तथा अन्य लड़ाकूलाई त्यहाँबाट हटाउन कार्यवाही जारी र रह भारत र इङ्ग्ल्याण्डबीचको चौथो टेस्ट क्रिकेट के प्रतियोगिता आजबाट शुरू हुँदै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 शिखर सम्मेलन अघि सार्क मन्त्री परिषदको छत्तीसौं बैठक मंगसिर नौ गति स्थायी समितिको एकचालिसौं सा। बैठक मंगसिर सात र आठ गति र कार्यक्रम समितिको छयालिसौं बैठक मंगसिर छ गते हुने उक्त मन्त्रालयले जनाएको छ शिखर सम्मेलनमा सदस्य मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले आ मुलुकका प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ भने परराष्ट्र मन्त्रीहरूले मन्त्री परिषद बैठकमा आ आफ्नो देशको नेतृत्व गर्नुहुनेछ त्यसै स्थायी समितिको को बैठकमा सदस्य राष्ट्रका पराष्ट्र सचिवहरू र कार्यक्रम समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिवहरूले नेतृत्व गर्नुहुनेछ नेपालले सार्क शिखर सम्मेलन आयोजना गर्न लागेको यो तेस्रो अवसर हो यसअघि नेपालले तेस्रो र एघारौं शिखर सम्मेलन क्रमश दुई र दुई सालमा आयोजना गरिसकेको छ एकीकृत नेकपा माओवादी लगात विपक्षी दलले व्यवस्थापिका संसदमा आर्थ देखि हुने भनेको वि विनियोजन विधेयकमाथिको सलफल रोक्ने भएका छन् विगतमा भएको सहमति अनुसार वर्तमान सरकारले काम नगरेकोले विनियोजन विधेयक माथिको नसक्ने माओवादी प्रमुख सचेत गिरिराज पोखरीले बताउनुभयो एकीकृत नेकपा माओवादी र मधेसवादी दल दलहरूले शहीद परिवार बेपत्ताका परिवार र घाइतेहरूलाई रकम दिनुपर्ने वृद्ध भत्ता बढ़ाउनु पर्ने आन्दोलनमा मारिएकाहरूलाई सहित घोषणा गर्नुपर्ने सिकल सेल एनि मिया मृगौला रोगी र मुटु रोगीको निशुल्क उपचार हुनुपर्ने यस अघिका सहमति कान्वयन हुनुपर्ने माग राखेका छन् उनीहरूले छलफल चल्न नदिने बताएपछि यसअघि साउन पन्ध्र गते बजेट माथिको छलफल कार्यसूचीबाट हटाइएको थियो विनियोजन विधेयक माथिको छलफल साउन आठदेखि भदौ पाँच गतेसम्म गर्ने तयारी कार्य परामर्श समितिको बैठकले गरेको थियो मन्त्री परिषदको बैठक आज बस्ती छ आज सांसद बोलाइएको बैठकमा सरकारले तत्काल गर्नुपर्ने राजनीतिक एजेण्डाका विषयमा छलफल हुनेछ प्रधानमन्त्रीको स्वास्थ्यलाई ध्यानमा राखेर मन्त्री परिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास वाटरमा बोलाइएको छ आजको बैठकमा सबैजनाको निम्ति प्रहरी अधिकारीहरूको बढ़ुवा संसदमा रोकिएको विनियोजन विधेयकको छलफलका विषयमा मुख्य गरी छलफल हुनेछ अरू मन्त्रालयगत एजेण्डाको पनि सूची रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ सिन्धु पार्थकको जोड़ीमा शनिबार सुनकोशी नदी धुने र विस्थापित भएकाको सहयोगका लागि स्थापना गरिएको सुनकोशित बारी पीडित राहत घोषमा र लाख रकम संकलन भएको छ सिन्धु पाल्सक उद्योग वाणिज्य संघ नेपालश कन्टेनर व्यावसायिक संघ माले सीमा पार वाणिज्य संघको संयुक्त पहलमा एकहत्तर लाख र भटे कोशी पार कम्पनीको सहयोगमा बीस लाख गरी एक्कानब्बे लाख राहत कोषमा जम्मा भएको सिन्धुपालोक उद्योग वाणिज्य संघका अध्यक्ष कमल कुमार श्रेष्ठले बताउनुभयो सोमबारदेखि चालिस लाखबाट शुरू भएको राहत कोषमा एक्कानब्बे लाख संकलन भएको र कम्तीमा पनि एक करोड़ पुगे पल्सी सुनकोशी सहयोग गर्ने तयारी रहेको छ अध्यक्ष श्रेष्ठले राहत कोषमा जमा भएको रकम पीड़ितको अवस्था हेरेर बढ़ी यसलाई सही पनि भयो। त्यस्तै सिन्धुपाल्चोकको सुनकोसी पहिरोले अरणीको राजमार्ग अवरूद्ध भएपछि चीनको मानसारिएर हिडेका सयौं भारतीय तीर्थ यात्रीहरू अलपत्र परेका छन् बेसमा अलपत्र परेका विदेशी पर्यटकलाई खाने बस्ने समस्या पनि परेको छ पहिले मांखा गाविसको ड्यामसाइडदेखि बाह्र विश्वसम्मको सड़क खन्द पुरिएर अवृद्ध भई सुवारी साधन चल्न नसक्दा सयौं भारतीय तीर्थयात्रीहरू बीशमै अल्पत्र परेका हुन् सड़क थुनिएपछि गाड़ी नचुल्दा तन थोर भेरको बाटो साढे दुई घण्टा पैदल हिँडेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने भएकाले तीर्थयात्रीहरूलाई हो. तातो पानी नाका भएर अहिलेको सिजनमा दैनी हजारौं विदेशी पर्यटक चीनको मानसा रिवर घुम्न पर्यटन जाने गरेका छन् भारत बेल्जियम अमेरिका अफ्रिका बेलायत अल्का र विभिन्न देशका पर्यटकले यो सिजनमा त्यता जाने गरेको पैरोली अरणीको राजमार्गमा छ दिनदेखि यातायातका साधनहरू नचल्दा सिन्धुपाल्चोको बाह्र विषी तातुपानीसँगै एक नम्बर क्षेत्रका तीसवटा गाविस मुगलाङ पारे जस्तै भएर सिधा सम्पर्क टुटेको सो छ सोनोकोशीको बाँध फोटेर छिटे पुग्ने त्रासका कारण काभ्रेको दलालखाटदेखि नै सुबारी साधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ Thank <laughs> you. सरकारले काठमाण्ड उपत्यका तीन जिल्लालाई गाविस्त रहित बनाउने गृह कार्य शुरू गरेको छ नगर क्षेत्र निर्धारण सिफारिस समितिले प्रतिवेदन बुझाएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गृह थालेको हो समितिको प्रतिवेदनका आधारमा काठमाडौँ भक्तपुर ललितपुरमा थप नगरपालिका बनाउने योजना सरकारको रहेको छ स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले प्रतिवेदन सार्वजनिक पछि काम गर्ने भन्ने कुराको टुंगो लाग्ने बताउनु समितिको प्रतिवेदन अहिले छलफलकै क्रममा रहेको छ भक्तपुर र ललितपुरका केही गाविसमा भने पूर्वाधार नभएसम्म नगरपालिका घोषणा गरेर केही नहुने भन्दै स्थानीय बासिन्दाले पूर्वाधारमा मा जोड़ दिन माग गरेका छन् मन्त्री परिषदले निर्णय गरेपछि मन्त्रालय समितिको प्रतिवेदन कानूनमा जुट्ने प्रवक्ता थपलियाले बताउनुभयो चितवनमा बढ़दो सड़क दुर्घटना न्यूनीकरण गर्न के गर्न सकिएला यी ट्राफिक बढ़ी सक्रिय हुने बीच चालक सचेत हुने से जनचेतना बढ़ाउने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 ट्राफिक खबरको यति बेला नानगढे टौणा बिर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मग्लिन मगलिन्दी काठमाडौँ सड़क खण्ड मगलिन्द मौली पोखरा सड़क खण्ड र नानगढ प्रासे बुटोल सड़क खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम पैंतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम त्याइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै आज देशो लाग्ने र बेलुका पानी बढ्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी प्रति सजग भई आफ्नो बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 अब अन्तर्राष्ट्रिय समाचार अन्तरिक्ष अनुसन्धान एन्ड रोसेता सौर्य प्रणालीमा दश वर्षको अवधिमा करिब छ अरब किलोमिटरसम्मको पिच्छापछि पुष्ट्री चाडासँग ऐतिहासिक रूपमा आबद्ध भएको युरोपेली अन्तरिक्ष संस्था ईसाले जानकारी दिएको छ रोसेताको उडान व्यवस्थापक सेल्भेन लोडिएटले जर्मनीको डार्म स्टार्टमा यस अभियानको नियन्त्रण कक्षीबाट इन्टरनेट मार्फत उक्त पुस्त्री तारामा पुगिएको बताउनु भएको छ यसरी कुनै पनि पुस्टे ताराको कुनै पनि अन्तरिक्ष पुगेको यो पहिलो पटक हो यो पुस्तारा सोरे प्रणालीमा घुमिरहने पुस्त्री हो यसमा रहेका प्राचीन धुलो तथा हिउँले बनेको छ भन्ने जानकारी दिने गर्दछ नोभेम्बरमा यस यानमा रहेको र गरिएको रोबोट वैज्ञानिक प्रयोगशालालाई पहिलो पटक उक्त पुस्टे अवतरण गराइनेछ पाकिस्तानको उत्तरी बजेरिस्तानको मिरान शाहको पश्चिमी भागमा सीमावर्ती लवारा मन्दीमा अमेरिकी चालक बेन विमानले पाकिस्तानी तालिबानको निवास परिसरमा गरेको आक्रमणमा कम्तीमा सात व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले इस्लामाबादले प्रमुख सैनिक आक्रमण आरम्भ गरेपछिको यो पछिल्लो आक्रमण हो अहिले सेनाले तालिबान लड़ाकूलाई त्यहाँबाट हटाउन कार्यवाही गरिरहेको छ पाकिस्तानमा अमेरिकी शालाकबिन विमानबाट हुने आक्रमण करिब छ महीना रोकिएको थियो इस यसपछि यसले आफ्नो गति लिएको छ जुन भारतदेखि शालाकबिन विमानहरूले बाह्र पटक आक्रमण गरिसकेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् खेल समाचार काठमाण्डुमा जिल्ला तेक्वान्दको आयोजनामा आजदेखि तीन दिने विध्यालय स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ आयोजक कमिटिका प्रमुख लामाले प्रतियोगितामा पुरूषमा एघार तथा महिलामा नौ प्रतिस्पर्धा समावेश भएको जानकारी दिनुभयो चार सय चालिस खेलाड़ीको सहभागिता रहने प्रतियोगिता दशरथ रंगशालाको कवड़ हलमा संचालन हुनेछ प्रतियोगिताको लागत चार हजार रुपियाँ रहेको छ क्रिकेट र भारत र इंग्ल्याण्डबीचको चौथो टेस्ट क्रिकेट प्रतियोगिता आजबाट श्रुरू हुँदैछ पाँचवटा टेस्ट श्रृंखलामा दुई टीमले एकै एक एक एक गोल जितेका पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो नेपाली समय अनुसार दिउँसो पाउने सार्वजनिकबाट शुरू हुने खेलमा भारत महेन्द्र सिंह धोनी र इंग्ल्याण्ड एलिस्टर को कप्तानीमा हुनेछ भारतले यो टेस्टमा पहिलो पटक स्पिनर आवर आस्पिनलाई खेलाउने तयारी गरेको छ चोटग्रस्त श्रमाको ठाउँमा फरन अरोपण पनि मैदान आउन भारतीय संसार माध्यमहरूले जनाएका छन् बिहान दश बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षक रूपमा एकपटक चारको अठारौं शिखर सम्मेलन आगामी मंगतिर दस र एघार गते काठमाण्डुमा हुने सबै सदस्यीय राष्ट्रको परामर्शमा सम्मेलनको मिति निर्धारण गरिएको परराष्ट्र मन्त्रालयको भनाई यी माओवादी लगायत विपक्षी द्वारा विनियोजन विधेयकमाथि छलफल हुन नदिने मन्त्री परिषदको बैठक आज बस्दै पाकिस्तानको पश्चिमी भागमा अमेरिकी चालकेन विमानको आक्रमणमा सात व्यक्तिको मृत्यु सेनाद्वारा तालिबान तथा तान्ने लड़ाकूलाई त्यहाँबाट हटाउन कार्यवाही जारी र भारत र इंग्ल्याण्ड टेस्ट क्रिकेट प्रतियोगिता आजबाट श्रुरू हुँदै Yes